बिचरी साथीले यता कोविटो उता कोविटो उता कहाँ माकुडे माकुराको डावर इत्यादि त्यसलाई शुद्ध सफा बनायौँ साफ सुधार बनायौँ अनि लिपोल गऱ्यौँ राम्रो पारेन् त्यही निवास गर्न थाल्यौँ शङ्कर भगवान्को लागि भोजन बनाएर प्रतीक्षा गर्थ्यौँ मिछरी उहाँ ध्यानमा मजामा आएको उठ्नु मन नथ्यो उहाँलाई निर्माण कसरी खानु अनि सेह्राउँथ्यो लगेर मनगाइदिन्थ्यो आफू पनि नखाए अर्को पटक पनि अर्को दिनमा पनि त्यस्तै हो उहाँ ध्यानमा बसिदिनु भयो उठिदिनु भएन पर्खिँदा पर्खिँदा त्यो सेलायो अनि लगेर मन्दा किनेमा विसर्जन गरिदिनु तेस्रो दिनका दिन आशुतोष भगवान् श्रुपिल राजा हो र उहाँले आएर त्यो बनाएको भोजन पनि ग्रहण गरिदिनुभयो र भन्नुभयो सती तिमीलाई त मैले परीक्षाको लागि यो झुपडीमा ला राखिदिएँ यहाँ बस्ने होइन फेरि हेर तिम्रो लागि त यो भवन छ भनेर अगाडि मरगत मणि पद्मराग मणि बैदुर मणि इत्यादि सूर्य कांत मणि चंद्रकांत मणि आदि अनेक प्रकार बना सती सतीसा भगवान संग समय दशरथावती यज्ञ भगवान शिक्षक दृष्टि रूप में उनका निमंत्रण पती छोरीलाई गहीँलाई छौँ जाउँ माइतर जस्तो लाग्छ जान्छन् आग्रहसित जान्छन् भगवान् शङ्करको भनेर कुरा पनि नमानेर त्यहाँ नजाउ राम्रो छैनन् तिमीले त्यहाँ विपरीत कुरा सुन्न देख्नुपर्छ भनेर कति भन्नुभयो भगवान्ले तर उनी नगै छोड्दैन भनेर भने आखिरमा उनलाई अनादरको भाव त्यहाँ बोध हुन्छ व्यर्थ आउँछ जस्तो पनि लाग्छ भगवान् शङ्करको लागि त्यहाँ कुनै देवताहरूका पङ्क्तिमा कतै पनि स्थान थिएन भगवानको स्थान राखेकै थिएन शङ्कर त्यसले गर्दाबाट दुःख मान्दछि अनि हजुर त दक्ष डनुहुन्थ्यो विकासी हजुरले मलाई दक्षकी पुत्री भनेर जो सम्बन्ध जोडिदिनु भएको थियो आफ्नो छोरीको नाताले त्यो सम्बन्ध मलाई अप्रिय लाग्दैन भगवानले मलाई दक्षायण भनेर बोलाउँदा गौरवको बोध हुन्थ्यो मलाई दक्ष पुत्री भनेर सम्बोधन गर्नु भनेर तर आज हजुरको यो तरिका म व्यर्थ यहाँ जन्मिन आए आइपुगेछु हजुरको अंशबाट मेरो जन्म भएछ मतही कि छ यो जीवनलाई मेरो जीवन राख्दैन भनेर त्यहाँ गएर पद्मासम्म योगाग्रीद्वारा परित्याग गरिदिने शरी सत्य घोर अनर्थ हुन्छ अनर्थ हुन्छ विशेष प्रसन्नै आउँछ वीरभद्रको नेतृत्वमा गएको भणद्वारा तर ऋषि महर्षि देवताहरूमा भने खैलाइला मञ्चित हरेक भगवान् शङ्करले अनुचित गर्नेलाई तर यो कुरा त यसै गरी खबर त भनिरहनु हुँदैन शंकर भगवान्ले यज्ञ विध्वंस गरिदिनु भयो भने राम्रो कुरा भयो भगवान् नारायण भगवान् शङ्करदी ब्रह्माले उहाँहरूबाट यज्ञ विध्वंस उहाँहरू सम्वाद गरिरहनुहुन्छ गल्ती गरेर हामीले त ठिक थियो हामी सबैज आयो भगवान्को सन्न शङ्करदी यो यज्ञलाई पूर्ण भएको सम्वाद कार्य फैलिने अवस्था सृजना गर भनेर देवता ऋषिमुनिहरू सब भए भगवान् शङ्करको कैलाशमा कार्य भगवान् शङ्करले प्रकट भएर भन्नु हो तात्कालिक सजाय दिएको मैलो सम्भावली धेरै टिकाको रूपमा रहिरहेको देख्न चाहन्छु यसको पूर्णता हुनुपर्छ यज्ञ पूर्ण होस् भगवान् शङ्करले फेरि मेरो र अब दक्ष विद्यापतिलाई त्यसबेला सजाय दिँदाखेरि सि यज्ञमा हवन गरेका थिए दक्षापति दक्ष ज्ञान फाल्नु नपरोस् उनी पुनर्जीवित हुन् भनेर भगवान शङ्करले निर्देश गर्नुभयो जङ्ग भङ्ग भएका पनि ठिकठाक पारिदिएर भनेर पठाउनु भएको थियो वीरभन्द्र गए दक्ष बोकाको टाउको जोडेर पुनर्जिलिङ गरियो अरूका जे जङ्ग त्यति पनि ठिक भए दक्ष प्रजापतिले बोकाको टाउको जोडेर पुनर्जीवन प्राप्त गरेपछि भगवान शङ्कर कृतज्ञता ज्ञापन गर्न जुन बोली बोले त्यो भोलिलाई हुडुक धनी भन्छन् शङ्कर भगवानको मन्दिरमा गएर भक्तहरूले गरेर सुन्नु आमा रुडुड गर्छन् नि दक्ष प्रजापतिले बगाऊ डाउको जोडिएर पुनर्जीवन पाइएको हर्षमा त्यसै गरी सुविधि गरेर पहिला त्यही आवाज निक्नेको मुखबाट अनिखेर अरूनाहरू गरेर वास्तवमा शङ्कर भगवान् सरल देवता पूजाका उपयोग पनि धेरै नचाहिने हारमोनियम दिल्लीबाट ल्याउने कि केही पर्दैन चो बाध्य सरल उपकरण सजिलै तरिकाले प्रसन्न भइदिने अर्को देवता छ यस्तो भगवान्को प्रसङ्ग अन्तर्गवाको विवाह र त्यसपछि बडो सुन्दर प्रसङ्ग सतिले शरीर त्याग्ने बेलामा गोस्वामी त सतिले भगवान् यप्ती पुरुष प्रभु नारायणसँग मागिन हे प्रभुराण मलाई जन्म जन्म भगवान् सदाशिवसँग उहाँका चरण त मसँग अनुराग बनिरहोस् बनिरहोस् भनेर वरनाम मागिराखे भन्ने यस्तो प्रसङ्ग छ यस प्रकारको यो सुन्दर सन्दर्भ प्रारम्भ र अब जहाँ पुगेर मेरो कथा विश्राम गर्ने विगवानी भइसकेका विदेवीलाई सुन्ने इच्छा हो स्वयम्भू मन महाराजका पुत्रहरूको बारेमा र पहिला काङ्क्षाको बारेमा वर्णन गरेर सुनाउनुपात राजाको बारेमा एनुपात नाम गरेका राजा भए दुईटी राजी थिए उनका एउटाको नाम थियो सुनीति अर्केको नाम थियो सुरुचि सुनीति भन्ने चाहिँ एकदम बडो नियमसँग अनुशासनसँग धर्म परायण भएर व्रतहरू पनि लिने जीवन पवित्र यापन गर्नुपर्छ धन सम्पत्ति अबुझिछ कुलतमा तरका विकृति हारि परमार्थको कुनै गल्ती कामै नगरे लोक कल्याण गरिस् भनेर हासका एकजना पुत्र जो ध्रुव जी हुनु भएको थियो भक्त परम शिरोमणि भक्त शिरोमणि सानै उमेरदेखि पाँच वर्षको उमेरमा भगवान् कान भक्त भइसक्नु कान्छी महिला बाहिर राखिदिएका थिए भोग प्रवृत्ति वाली रानीलाई काखामा साथमा राखेका थिए काख राखेर उन राजा को नाम केानी को नाम सुनी थी एकदम असल आचरण सदा शीला रानी सुरू थी सुनी थी मर्यादा मई रानी कटेर लागेर बाहिर राखेर सुरुचिति भोग प्रवृत्ति महिलामा गर्नेलाई साथमा राखेका हुनाले राजाको बुद्धि उल्टो भएको हुनाले राजाको नाम थियो उत्तन पाक उत्तानपाक भनेको टाउको टेकेर मान्छेले खुट्टा पार्नेलाई उत्ता त्यो जति कमाए पनि जति राम्रो चमचमाउँदा सवारी चढेर हिँडे पनि विशाल विशाल बिल्डिङमा बसे पनि जति गरे पनि शान्ति छैनन् किनकि सब उत्तान पान्ताले सुचि कसैलाई चाहिएको छैन सुरु चिया छ मखानू मैला परिणाम उत्ता संसार होना जति भी वैभवशाली जीवन जीवन खोजे शांति सुख अमन चयन बत अंस हिंसा तड़पन का शांति मैया का मई महारानी कलैंधन में ध्रुव ध्रुव मानी सदैं कहिले नस पर नजाने आकाशमा अहिले पनि ध्रुव चम्किरहेका छन् कसैको विवाह हुन थालो भने नवगरबन्धुलाई ध्रुवर्शन गराइन्छ अटल रहने सुनित्र तर पन्ध्र सोह्रमा यक्ष मारिन्छ अल्पायु भोग प्रवृत्तिबाट जे प्राप्त हुन्छ त्यो अल्पायुन्छ स्वामी रामकृष्णजी भन्नुहुन्छ इन यु द हाइएस्ट ह्युमन लाइफ बट युर माइन्ड टु आउटर टु सुप्रिम एन्ड नोर तिम्रो भित्र हृदयमा तिमीभित्रै दिवेश्वरको हिराज मान्छ तर तिमी यी टुक्रे टाकरेहरू त पछाडि सन्तानमा भाग्छौ आफ्नो आत्माको अनन्त परम सुखमय रूपतिर फर्क तिमीलाई फेरि कुनै कुरा कन्ताको क्रिया भनेर उहाँ सम्बोधन गर्नुहुन्छ भक्तहरू आत्माहरू साधना प्रतिहरूलाई त्यस्तो बुझ्नु पर्ने कति रहस्यमय कुरा चेष्टा थाहा भित्र राजा उत्तान बाने उल्टा भयो भने सुनिदीलाई टोक्राउने सरुलाई कालीवजीलाई आफ्नो भाइसँगै गएर उस्तै गरी खेल्न मन लाग्यो पिताको कागमा लुम्किन लाग्नु लागेको त द्रुवजी पछाडिबाट सुरु ती महारणीले बाँध जस्तै भोलि बोलेर भनिन् खबरदार ध्रुव तिमी त तपस्या गर तपस्या गरेर मेरो कोखबाट जन्म लिऊ अनि बल्ल तिमी महाराजको कागमा पिताको कागमा खेल्न सक्ने अधिकारी हुन्छ अहिले होइन भनेर त्यसरी भने त बडो दिक्ख लाग्यो दुःख लाग्यो द्रुवजीलाई आँखा र सिधा पार्दै आमा सुने सामु जानुहुन्छ किन यस्तो दुःख मनाउँछौ बाबु भनेर भन्दाखेरि मलाई आज सानी आमाले यसो भन्नुभयो भन्दा ठिकै छ चिन्ता नगर तिमी तपस्या गर तपस्या गरेर यस्तो सिद्धि प्राप्त गर जो तिमीले अहिलेसम्म तिम्रो पुर्खाहरूले पनि प्राप्त नगरेर आओ हो मानता मलाई त्यही नहुने मेरा पूर्व पूर्वजहरूले जुन कुरा प्राप्त गर्नुभएको छैन जुन स्थान प्राप्त गर्नुभएको छैन म तपस्याबाट त्यो प्राप्त गरेर आउँछु कान्छी आमाको बोखाबाट जन्म लिने होइन मेरो तपस्याको लक्ष्य मेरो पूर्वहरूले प्राप्त गरेन प्राप्त गरे तपस्याको लागि जान चाहन्छु लग्छु लक्ष्मी बल्ल भगवान् श्री हरिको उपासना गरे बाबु तिम्रो सारा मनोर कुरा हुन्छ त्यसपछि एक दिन कसैलाई केही नसोधी ध्रुवजी मध्य अर्को वन अर्को वन पछि अर्को वन भर्ग गर्दै जानुभयो यसरी किर्तन गर्दै नारणाम गर्नुभयो चिनीमार भनेर हे राजन्यवा तपस्याको लागि हिँड्य जङ्गलमा एक्लै एक्लो उमेरमा यो त तिम्रो खेलौना अरूसँग खेल्ने उमेर फर्क दरबारमा फर्क ताउँछ त्यो बिताउ युवा अवस्थामा प्राप्त हौ राजपाठ सम्हाल मानिसहरू बैदिन बैला गेले मन पाकेको हुन्छ त्यस बेला परिपक्व मन लिएर तपस्याको लागि जानु भिम्रो उमेरै होइन यो तपस्या कस्ताकर्ता ऋषिमुनि फर्किनु परेको छ तिमीले खेलवाड सम्झान्छ हर्क यो उमेर होइन ध्रुवजीले भन्नुभयो हे महाराज हे महात्माजी हजुरहरू जस्तै महान् आत्माहरूबाट मैले सुनेको कुरा त के थियो भने जुन दिन होस् ठुलो भक्तिर लाग्नुपर्छ सानो सुनेको थिएँ भगवान् पनि उमेर हेर्नुहुन्छ कि हजुर मेरो परीक्षा हजुर म जस्तो बालकले भक्तिर लागेर कति प्रोत्साहन हेर्नुपर्ने निश्वासै नै विश्वास कला बुद्ध भविष्य कीर्तनीय मनो बाल्या हरे नाम केवल